ब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस रेडियो सभामुख सुभाष चन्द्र नेङमाङले संविधान जारी नभएसम्म सभासदहरूलाई गाउँमा नबोलाउन जनतासँग आग्रह गर्नु भएको छ उहाँले संविधान जारी नभएसम्म विदेश मात्रै होइन काठमाडौँ बाहिर पनि नजान सभासदहरूलाई आग्रह गर्नुभएको छ जीपी फाउन्डेसनले आज नयाँ वाणेश्वरको एब्रेस्ट होटलमा आयोजना गरेको कार्यक्रममा निगमाङले अहिले नै उपत्यका वा विदेशमा नबोलाइदिनु संविधानको मस्यौदा लिएर बरु गाउँमा आउँला अहिले संविधान निर्माणका लागि सभासदलाई दबाव दिनुभएको छ स्वर्गीय गिरिजा प्रसाद कोइरालाको अडान स्पष्ट दूरदर्शिताको प्रशंसा गर्दै निगमाङले आगामी माघ आठमा संविधान जारी गर्न सके कोइरालाको आत्माले शान्ति पाउने बताउनु भएको छ उहाँले गिरिजा बाबुलाई साँच्चीकै सम्मान गर्ने हो भने संविधान माघ आठ भित्रै जारी गर्नुपर्छ भन्नुभएको छ त्यसपछि उहाँको आत्माले शान्ति पाउनेछ सभामुख निङमाङले संविधान निर्माणको काम चलिरहेकाले समयमा संविधान बन्ने विश्वास व्यक्त गर्नु भएको छ कार्यक्रममा कङ्ग्रेस नेत्री सुजाता कोइरालाले सबै दललाई मिलाएर लैजाने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउनु भएको छ उहाँले संविधान सभा बाहिर र भित्र रहेका सबै दललाई एकसाथ सहमतिमा लिएर अगाडि बढे मात्रै संविधान समयमै जारी हुने बताउनु भएको छ भारतको बिहारमा विक्रमसम्त उन्नाइस सय एकासीमा जन्मनुभएका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नब्बेौँ जन्मजयन्तीको अवसरमा जिपी फाउन्डेसनले आज विशेष कार्यक्रमको आयोजना गरेको हो नेपाली कंग्रेसले आफ्ना सबै सभासदहरूलाई सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न निर्देशन दिएको छ आज बसेको नेपाली कंग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सभासदहरूलाई यस्तो निर्देशन दिइएको हो संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा केही केन्द्रीय सदस्य र सभासदहरूले सरकारको नीति तथा कार्यक्रमको विरोध गरेकाले सभासदहरूलाई निर्देशन गर्नु नेताहरूले बताएका छन् अस्ति सोमबारदेखि शुरू भएको नेपाली कंग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले आज पनि पुनः बैठक बसेको हो यसअघि बोल्ने सभासद्वले सरकारमा रहेका नेताहरूले जनताको भावना अनुसार काम गर्न नसकेको बजेट विनियोजन र विकास निर्माणका काममा आफ्नो क्षेत्र र आफ्ना मान्छेलाई प्राथमिकतामा राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए नेकपा एमालेको नौ महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा अध्यक्ष झरनाथ खनालले आफू पुनः नेतृत्वमा जाने तयारी गरेको बताउनु भएको छ उहाँले सहमति कायम गरेर आफू नै अध्यक्ष हुने बताउनु भएको हो उहाँले आफूले चार वर्षसम्म नेतृत्व गरिसकेकाले सहमति भएमा फेरि नेतृत्व गर्ने बताउनु भएको छ अध्यक्ष खनालले आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको पनि टिप्पणी गर्नुभयो उहाँले आफू अध्यक्ष नभए राष्ट्रपतिका लागि पनि तयार भएको बताउनु भएको छ यता अध्यक्षका प्रत्याशी द्वय माधव कुमार नेपाल र केपी शर्मा ओलीले आज आआफ्नो टिम सार्वजनिक गर्दैछन् नेपाल पक्षले आज प्रज्ञा भवन कमलादीमा उपाध्यक्ष महासचिवका पदाधिकारीको घोषणा गर्दैछन् भने ओली पक्षले पनि पत्रकार सम्मेलन गरी पदाधिकारीको सूची सार्वजनिक गर्दैछ भोलिदेखि सुरु हुने नेपाल एमालेको नौ महाधिवेशनको उद्घाटन भनी रोबर्टले गर्ने बुझिएको छ भारतको चेन्नईमा भत्किएको एक भवनमा परिमृत्यु हुने व्यक्तिको सङ्ख्या बयालिस पुगेको छ भारतको दक्षिणी क्षेत्रको एकावशे भवनमा पुरिएका मध्ये कम्तीमा पनि बयालिसजनाको सप प्राप्त भएको अधिकारीहरूले बताएका छन् आज बिहानसम्म थप सब भवनको भग्नावशेषबाट बाहिर निकालिएको छ भग्नावशेषबाट उदारकर्मीले एघार सब बाहिर निकालेपछि त्यहाँ परिमृत्यु हुनेको सङ्ख्या बयालिस पुगेको र सो भवनमा अझै पनि पाँचजना बेपत्ता रहेको तमिलनाडुका वरिष्ठ प्रहरी अधिकारी करुणा सागरले बताउनु छ उद्धारकर्मीहरूले हिजो नै स्व क्षेत्रबाट चारजना जीवित व्यक्तिलाई पनि उद्धार गरेको बताएका छन् तर अब भने केही जीवितै उद्धार गर्न सकिने सम्भावना नरहेको बताइएको छ र विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने सबै टिमको टुङ्गो लागिसकेको छ आज बिहान र गएर दुई टिम अन्तिम आठमा प्रवेश गरेसँगै समीकरण पूरा भएको छ विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनल खेल शुक्रबारदेखि शुरू हुनेछ शुक्रबार राति पौने दस बजे जर्मनी र फ्रान्स तथा पौने दुई बजे ब्राजिल र कोलम्बिया भेट्नेछन् पूर्व पश्चिम राज चुक बारह सौ मीटर उत्तर तरफ कंकाली जाने बाटो में चार बिगा क्षेत्रफल में प्रत्येक मोहडा को अगाड़ी दुईव कप्रू प्लांट आकर्षक घड़ेरी अब तप रोजाई अनुसार फाइना सुविधा में उपलब्ध कराइने पूर्वाधार संचार यातायात लगात अन सुविधा संपन्न घड़ेरी खरीदगारी ठुक्कापर्क का लगी गोपाल पौड़े रत्न नगर मोबाइल अंठानब्बे चार पचास प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्ना र दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे